फूली लगाउन एक वर्ष लग सो पार्टी शंका नगर्न भारतीय नेता प्रचंड को आग्रह एकी माओवादी पार्टीका जे प्रचण्ड नयाँ दिल्लीमा हुनुहुन्छ उहाँले हिजो रिर्थ नेतृत्वसँग कुराकानी गर्नुभएको छ अहिलेको स्थितिको बारेमा भारतीय चाहिँ स्थिति नेतृत्वहरूलाई जानकारी गराउँदै हुनुहुन्छ भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग उहाँको भोलि भेटवार्ता हुँदैछ यो भेटवार्ता नेपालमा भारतले अहिले स्थिरता चाहेको विकास चाहेको संविधान सभाको निर्वाचन मिनुपर्छ मक्किरमा भन्ने पक्षमा पनि भारत उभिएको त्यसैले प्रचण्ड दिने सम्बोधनको क्रममा अथवा चित्र नेताहरूसँगको कुराकानीको क्रममा उहाँले के भन्नुभएको छ भने मेरो यो भ्रमणको उद्देश्य भनेको नेपालमा राजनीति स्थायित्व विकास प्रचण्डता र जनमानताको निर्वाचन सम्पन्न गराउनको लागि मैले सबै पक्षसँग कुराकानी गरेको छु चिनपछि अहिले भारतमा छु भनेर हिजो प्रचण्डले जुन कुरा बताउनु भएको पनि अहिले नेपाल भारत सम्बन्धमा यो भारतमा लिएर नयाँ आयाम थप्ने चाहिँ सम्भावना परेर गएको छ प्रचण्डजीले हिजोको सम्बोधनमा एउटा महत्त्वपूर्ण पक्षलाई बढी उठान गर्नुभएको छ नेपाल भारत सम्बन्धको युनिकताको उहाँले कुरा गर्नुभएको छ बहुपक्ष छ बहुआयामिक छ साकृतिक रूपमा धार्मिक रूपमा आर्थिक रूपमा राजनीतिक रूपमा सामाजिक रूपमा पनि नेपाल भारत सम्बन्धको बारेमा प्रचण्डजीले हिजो जुन किसिमको एउटा व्याख्या र विश्लेषण छ यसले पनि यो भग फलदायी र प्रतिमूलक हुने नेपाली माओवादी पार्टीका महासचिव प्रचण्ड यतिखेर भारतमा हुनुहुन्छ तर पनि नेपालमा संविधान सभाको चुनावको मिति घोषणा गर्न सकेको छैन सायद कसरी हेर्नु भएको छ अब चुनावको मिति चाहिँ घोषणा छिटो गर्नुपर्ने हो भन्ने त हाम्रो भनाइ नै छ र हामीले अब त्यो राजनीतिक समितिको बैठकमा पनि सबै राजनीतिक दलहरूले अब यो चुनावी वातावरण बनाउनलाई पहल पनि गर्नु पऱ्यो र अब यता सरकारलाई पनि अलिक संयुक्तै निर्देशन दिनु पऱ्यो भनेर हामीले भनिराखेकै छौँ तर पनि अब सरकारले अब अलिअलि आज अब यसो मिडियाहरू हेर्दा त हिजोका मिडियाहरू अब आजका मिडियाहरूले अलिअलि गर्न खोजे आऊ कि भन्ने छ तर पनि यो जो ढिलाइ भइरहेको छ अब यो चाहिँ के कारणले ढिलाइ भइरहेको छ तपाईँको विश्लेषण के छ कारण चाहिँ मैले बुझ्न सकिरहेका छैन तर अब किन ढिलाइ भइरहेको छ तर पनि निर्वाचन आयोगले छ नि जुन किसिमको यन कानुन बनाउनु पर्ने हो नि होइन सरकारलाई दिएको छ होइन त्यसको लागि त केही कुराहरूमा अझै पनि दलहरूको बिचमा सहमति भएको छैन त्यसै गरेर निर्वाचन आयोगले सरकारले चुनावको मिति घोषणा गर्न ढिलो गरेको हो कि होइन दलहरूले गर्ने सहमति पनि करिब अब त्यो त जस्तो पुगिसकेकै छ कहाँ सहमति बनाउनु समानुपातिक कुरा एक प्रतिशत गर्ने कि त अब सबैतिरको कुराकानी सुन्दाखेरिमा समानुपातिक चाहिँ हामीले पहिले जे छ त्यही गरिदिनुपर्छ भन्ने नै होइन त्यसमा विवाद गरेर राख्नुपर्ने छैन अब अहिले नयाँ बनाउँदा संविधान संशोधन हुने जस्तो कुरो पनि हुन्छ त्यसो गर्नेतिर जानुभन्दा पहिले जे छ त्यसैबाट नै अगाडि बढाउनुपर्छ भनि नै हामीले त सरकारलाई सुझाव पनि दिएको राजनीतिक दलको बैठकमा प्रस्ताव पनि राख्या हो र अब अरू राजनीतिक पार्टीहरूको पनि अब यो बारेमा त्यति ठुलो विवाद होला जस्तो मलाई लाग्दैन तर एक प्रतिशतको कुरा आएको छ नि त प्रष्टबहादुर गोगट जी अहिलेको स्थितिमा छ नि प्रतिशत पनि अहिले संविधानमा केही पनि नचलाउ पहिले नचलाउने क्या जनतामा जाने राजनीतिक पार्टीले एक प्रतिशत मत पनि ल्याउन सक्दैन ठिक त लिएर आउनेले ल्याउन नसक्नेले अब ल्याएनन् भनेदेखि त्यो त भोलि जनताले नै चाहिँ तपाईँको अब र ती राजनीति जनताले जे गरे भन्ने कुरा ती राजनीतिक पार्टीले बुझ्ने कुरा पनि हो त्यस कारण अहिले चाहिँ कानुनमा त्यस्तो किसिमको व्यवस्था गरेर अदान चाहिँ दलहरू किन फेरि चाहिँ अब अरूका चाहनाहरूलाई चाहिँ इच्छाहरूलाई चाहिँ रोक्ने र त्यो दोषी हुने भोलि संविधान एक ढङ्गले व्यवस्थित भइसकेपछि अनि त्यहाँबाट फेरि अगाडि बढाउन अहिलेको संविधान सभाको चुनाव हो त्यसो हुँदा त्यो थ्रेस होल्ड पनि नराख्दा हुन्छ भन्ने नै हाम्रो चाहिँ प्रस्ताव हो तपाईँले पहिला किन सहमति गरेको छ होइन त्यति बेला पनि सहमति भन्दा पनि त्यति बेला पनि छलफल हुँदाखेरि अब राख्दा त उपयुक्त त हुने हो तर अहिले संविधान सभाको चुनावमा राखेर तपाईँको पार्टीको अझ प्रचण्डले सहमति गर्नुभएको छ होइन होइन त्यसलाई पनि होइन एकचोटि भएका कुराहरूलाई छलफल गर्नु त सकिने भयो नि त फेरि अरू राजनीतिक पार्टीहरूलाई पनि त फेरि सुस्त ल्याउनु पऱ्यो एक मतको बारेमा पनि तपाईँको पार्टीको बिचमा छ नि खास भनि भने सहमति भएको हो नि त शीर्ष नेताहरूको बिचमा सहमति भएको तपाईँको पार्टी पनि सहमति भएको एउटा कुरा नै ऋषिजी यहाँ चार पार्टी र चार पक्षको सहमतिले मात्र एक नहुने भन्ने कुरा पनि त देखिरहेका छ त एकचोरी चाहिँ राजनीतिक पार्टीहरू आन्दोलनमा छन् उनलाई पनि त सम्बोधन गर्नु पऱ्यो अरू साना पार्टीहरू पनि रिसाइरहेका छन् उनीहरूलाई पनि त सम्बोधन गर्नु यो चार पक्ष मात्रै चुनावमा गएर अनि संविधान सभाको चुनाव सम्पन्न हुन्छ त सानाबाट खुसी पार्नको लागि माओवादी जे गर्नु पनि तयार छौँ सुन अरू राजनीतिक दलहरूलाई पनि लिएर अब यसमा यस्तो हो नि त जति सम्बोधन गर्न सकिन्छ त्यो सम्बोधन गरौँ सम्बोधन गर्न नसकिने खालका कुराहरू छन् भनेपछि त्यो उहाँहरूलाई प्रश्न राखिदिउँ मलाई के लाग्छ भन्नुहुन्छ भने यो समानुपातिकको कुरो यो थ्रेस होल्डको कुरा छन् त्यसलाई चाहिँ हामीले ती राजनीतिक पार्टीहरूसँग पनि एकचोटि छलफल गरेर ल तपाईँहरूको सुझाव अनुसार यो ठिक छ यसलाई चाहिँ हामीले चाहिँ अब हिजो सहमति गरेको भए पनि तपाईँहरूका सुझावहरूलाई मानेर चाहिँ हामीले यसरी गऱ्यौँ अब तपाईँहरू चुनावको चाहिँ वातावरण बनाउनमा जाउँ निर्वाचनको तयारीमा सबै जाउँ भनेर भन्यो भनेदेखि उहाँहरूले मान्नुहुन्छ त्यस कारणले यस्ता जो भोलि संविधान बनिसकेपछि एक फेरि छलफल गरेर जान सकिन्छ त्यस्ता कुराहरूलाई चाहिँ हामीले भइदेखि उठान गर्नुभएको छ यो सरकारको खारेजको कुरा गर्नु छ तपाईँहरू <laughs> यो सरकारको छाडेजी त अब अहिले त्यो सम्भव छैन यो सरकार वैद्यहरू पनि आउनुहुन्छ क्या त्यस कारणले चाहिँ अब एउटा कुरा चाहिँ ब... के हो भन्नुहुन्छ भने जो कसैले पनि वैद्यहरूले पनि चुनावमा भाग लिनुहुन्छ भनेर कसरी लिनुहुन्छ त्यो आधार बताइदिनुहोस् त राजनीतिक पार्टीहरूले आफ्ना कुराहरू अब मागहरू राखेका हुन्छन् होइन कयौँ मागहरू दीर्घकालीन दृष्टिका हुन्छन् कयौँ तात्कालीन दृष्टिका हुन्छन् त्यसमध्येमा पनि खास मागहरू हुन्छन् ती मागहरूलाई हामीले चाहिँ सम्बोधन गऱ्यौँ भनेर देख्यौँ र अनि तपाईँहरू पनि अब यो सबै त अहिले कसरी सम्भव हुन्छ किन भन्दा कुरा सुन्दा अरूका कुराहरू चाहिँ अरू नमान्ने हुन सक्छन् त्यस सहमति बनाएर जाउँ भनेर केही विषयहरूलाई चाहिँ हामीले सम्बोधन गरेर जाने हो भनेदेखि वैद्यजीवहरू पनि आउनुहुन्छ अरू पनि आउनुहुन्छ र संविधान सभाको निर्वाचन अगाडि बढ्छ भन्ने नै लाग्छ खारेज हुनुपर्छ भन्नुभएको छ होइन उच्चस्तरीय राजनीतिक समिति खारेज हुने भन्ने भन्दा पनि उच्च उच्चस्तरीय राजनीतिक समितिको अब क्षेत्रधिकार बढाइदिने कि अथवा चाहिँ त्यसले चाहिँ सहमति बनाएर अरू दलहरूसँग पनि छलफल गर्ने वातावरणहरू कसरी मिलाउने ती प, प, प, प, प, प, प, चाहिँ तपाईँको हामीले केही विधिहरू निश्चित गऱ्यौँ नीतिहरू निश्चित गऱ्यौँ भनेदेखि त्यहाँ ठुलो विवाद हो जस्तो लाग्दैन किनभने अब गैर राजनीतिक शक्तिहरू चाहिँ सरकारमा छन् अब राजनीतिक रूपले चाहिँ त्यहाँ कोर्डिनेसन गर्नको लागि पनि तपाईँहरू असफल भएर नै यो स्थिति आएको हो नि नेपालका दलहरू दलका नेताहरू असफल भएको कारणले आजको यो स्थिति आएको हो नि होइन अब यो भन्न त अहिले चाहिँ मान्छेले अब विभिन्न ढङ्गले किन तपाईँले काम गर्न सक्नु भएन दलको नेतृत्व सहमति सरकार बनाउन सक्नु भएन आज खिलदा देगिमलाई चुनावी सरकारको प्रमुख बनाउनु भयो पष्टबहादुर डोगरीजी होइन यो त सबैले देखाएको कुरा हो र किन बनाउनु पर्या हो के गर्नु परेको कसरी भएको भन्ने कुरा पनि प्रश्न छ कि अब यो एउटा कुरा चाहिँ बितेका कुराहरूबाट शिक्षा लिने कुरा त आफ्नो ठाउँमा भए तर त्यो घाउलाई जति कोतर्यो त्यति चाहिँ त्यो झन् के अरे बिग्रिएर जाने कुरा हुन्छ त्यस कारणले बितेका कुरा कोतरेर चाहिँ अहिले चाहिँ आत्मराति लिने भन्दा पनि त्यहाँबाट शिक्षा विगतमा तपाईँले कमी कमजोरी गर्नु भएकै हो नि त्यसलाई कसरी ढाकचुप गर्नुहुन्छ होइन भने यो त भनिसक्यो नि त यो कुन परिस्थितिमा तपाईँले पनि देख्नुभयो अरू नेपाली जनताले पनि देखाएका छन् सबैले दे देखेका कुरा छन् योबाट शिक्षा लिने सबक लिने कुरा हो तर यसलाई अनावश्यक रूपमा कतारेको कतारे गरेर चाहिँ फेरि यो हामी अगाडि बढ्न सक्दैनौँ क्या उसु भाइ एकीकृत एक एक माओवादी पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले अगाडि सारेको चारवटा मुद्दालाई छ नि सम्बोधन गर्न तयार छ उसु यो सरकारको खारेजको पक्षमा तपाईँहरू हुनुहुन्छ चारवटा मुद्दा भन्ने भन्दा पनि अब उहाँले उठाएका कतिपय कुराहरूलाई सम्बोधन गरौँ उहाँहरूसँग बसेर छलफल गरौँ कुराकानी गरौँ होइन र एउटा सहमतिमा पुगेर संविधान सभाको निर्वाचनको वातावरण तयार गरौँ भन्ने हो क्या तयार गरौँ भन्दा भन्दै वातावरण गर्दा गर्दा यदि मोहन वैदीले चुनावमा भाग लिनु भएन भने के हुन्छ त्यो बेलाको परिस्थिति फेरि अर्कै ढङ्गले अगाडि बढ्छ किन भन्दा मुलुक अनिर्णयको बन्दी भएर त बस्न सक्दैन वैदी बिना चुनाव हुन सक्छ उहाँको सहभागिता बिना अब यो बिना त्यो बिना भन्ने भन्दा पनि अहिले यति बेला हामीले सबैलाई समेटेर सबैसँग सहमति बनाएर चुनावमा जाने कोसिस गर्नुपर्छ र वार्ताहरू थाल्नुपर्छ चुनावका प्रक्रियाहरू अगाडि बढाउनुपर्छ होइन अब त्यसो हुँदा हुँदै पनि फेरि हुन सकेन भनेदेखि फेरि त्यो बेला भिन्न परिस्थिति आउँछ अलिक त्यहाँ भिन्न ढङ्गको निर्णयवादी बगडीजी एकीकृत माओवादी पार्टीको तपाईँ महासचिव हुनुहुन्छ शक्तिशाली व्यक्तित्व हो एउटा कुरा बताइदिनुहोस् त मोहन वैद्यजीले गोर्मे सभाको कुरा गर्नुभएको छ त्यसबाट नयाँ सरकार बनाऊ अनि चुनावमा जाउँ भनेर भन्नुभएको सम्भव छ त्यो कुरो चाहिँ त्यति धेरै सम्भव छैन अहिले होइन किनभन्दा चिज धेरै अगाडि बढिसकेको परिस्थितिमा अब अहिले फेरि त्यो गोलमेज सम्मेलन भनेकै पनि अब त्यो मलाई के लाग्छ भन्नुहुन्छ भनेदेखि चाहिँ पोलिसी मेकिङ गर्ने क्रममा सुझावहरू सबैको लिने कुराहरू हो निर्णय लिने क्रममा फेरि एउटा ढङ्गले जानुपर्ने हुन्छ त्यस अब उहाँहरूले त्यो प्रस्ताव राख्नु छ त्यो उहाँहरूको कुरो हो अब त्यो सबैले स्वीकार्छन् भन्ने पनि लाग्दैन र अब अहिले चाहिँ चिज अगाडि बढिसकेको हुनाले अरू गर्न सक्ने कुराहरू गर्दै जाउँ फेरि यसलाई चाहिँ अब यो बाद त्यो रूपमा यो भइरहेको प्रक्रियालाई पनि बिछोलेर अर्को अनिश्चित अनिश्चिततातिर चाहिँ नजाउँ भन्ने हाम्रो मान्यता हो सरकारलेक्सिरमा चुनाव गराउन सकेन भने के हुन्छ नेपाली राजनीतिमा ने अब चाहिँ त्यही बेला छलफल गरौँला कि अहिलेदेखि नै यो यो आकलन गरेर अनावश्यक रूपमा चाहिँ अहिले यो बाहिर विषयहरू ल्याएर अनि पोजिसन बनाएर प्रचारबाजी गरेर यो धेरै प्रचारबाजी धेरै पोजिसन र अब मिडियाका साथीहरूले पनि अनि एक वर्षपछि के हुन्छ र दुई वर्षपछि के हुन्छ भन्ने कुरा अहिले लिएर उछाल दिएर दलका नेताहरूले जान्छ भनेर काङ्ग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले त मान्छेले बोल्ने भयो क्या अहिले लोकतन्त्रमा सबैलाई बोल्ने स्वतन्त्रता छ र तर नेपालका राजनीतिक दलहरूले आफूलाई लोकतन्त्र पाइन्छ र भने त्यसको सीमा होला जिम्मेवारी होला हो मेरो भनाइ त्यही हो त्यसो भएर बोल्न पाइयो भनेर राजनीतिक नेताहरूले पनि जथाभावी बोल्नु भएन अब तपाईँहरू जस्ता साथीहरूले पनि यो जथाभावी प्रश्न गरिदिनु भएन ठोस परिस्थितिका ठोस विश्लेषणहरूलाईमा आधारित भएर गयो भनेपछि यो जान्छ नत्र अब अहिले एउटा शब्द भन्यो त्यसले चाहिँ अनि आज दिनभरि प्रचार पाउँछ भोलि अर्को तरङ्गित हुन्छ अलिकति यो नेपालका राजनीतिक पार्टीहरूका पार्टीका नेताहरू अनावश्यक रूपमा तरङ्गित भएर पनि र अब अनावश्यक कुराहरू चाहिँ समयभन्दा अगाडि बोलिदिएर पनि कहियौँ समस्याहरू चाहिँ देखा पऱ्यो तपाईँकै पार्टीको अध्यक्ष प्रचण्डजीले बेलामा यस्तो गर्नुहुन्छ भन्ने आरोप छ होइन मैले भने नि त उहाँले पनि गर्नुभयो होला त्यो बारेमा उहाँसँग पनि भन्ने कुराहरू आयो पार्टीमा छलफल गर्ने कुराहरू आयो र त्यस्तै जो सबैले मेरो भनाइ चाहिँ सबै राजनीतिक दलका नेताहरूले चाहिँ यसमा गम्भीर हुनुपर्छ भन्ने हो प्रचण्डलाई पनि त आरोप छ नि बिहान एउटा कुरा बेलुका एउटा कुरा दिउँसो अर्को कुरा भनेर भन्छ मान्छे यसलाई यसलाई नप त्यहाँ भन्छु मैले क्या मैले मेरो भनाइको भाव तपाईँले बुझिहाल्नुभयो योभन्दा अगाडि बढ्दाखेरि हुन्छ फेरि त्यही प्रश्न कोट्याउन थाल्नु हो र त्यही नाप्न थाल्ने हो भनेदेखि अब आँगन हिलो भइसक्यो क्या तर पनि दलका नेताहरूले किन आफूलाई छ जिम्मेवारी बोध गरेका छैनन्को जवाब उहाँहरूसँगै बुझ्नु मैले चाहिँ आफ्नो राय प्रकट गरिदिएको क्या महासचिवजी उसो भाइ प्रचण्ड भारतमा हुनुहुन्छ भारतले उहाँलाई ठुलो सम्मान दियो होइन तपाईँलाई विश्वास छैन अब जे होस् दुई देश बिचको सम्बन्धलाई नयाँ ढङ्गले विकास गरेर जाने कुरा होइन अब हाम्रो पार्टी र त्यहाँका चाहिँ राजनीतिक पार्टीहरूको बिचको सम्बन्धलाई नयाँ ढङ्गले विकास गरेर जाने कुरामा अहिले जे चिज जस्तो त्यहाँ भइरहेका छन् यहाँ रिपोर्टहरू आइरहेका छन् त्यसले चाहिँ अब हाम्रो पार्टीलाई पनि र समग्र नेपाल नेपाली जनतालाई पनि खुसी लागेको छ म पनि प्रचण्डसँगै छु भारत भ्रमणमा रिपोर्टिङ गरिरहेको छु तर पनि एउटा कुरा भनिदिनुहोस् यस पटकको यो भ्रमणले नेपाल भारत सम्बन्धमा नयाँ आयाम थपिन्छ होइन अब यो सैद्धान्तिक रूपमा मतलब यो उसमा चाहिँ अब रूपमा चाहिँ सम्बन्धहरूको नयाँ ढङ्गले विकास हुने हिसाबले नै कुराकानीहरू हुन्छन् भन्ने लाग्छ किनभनेदेखि अब अलिकति यो बिचमा नेपाल भारतका सम्बन्धहरूको वार। बिचमा प्रश्न हुने अनि यो चिसोपनहरू कहिले चिसो कहिले तपाईँहरूकै कारणले चिसोपन भएको थियो विगतमा एकै माओवादी पार्टीकै कारणले यही यही यही कुरा क्या तपाईँले अलिअलि प्रश्नहरू यसरी सोध्नुहुन्छ कि जवाफ दिने चाहिँ नि ठामै नराखेर चाहिँ जसरी सोध्नु थाल्नुहुन्छ नि त्यसरी मलाई चाहिँ त्यो त्यस्तो त्यति लाग्दैन मैले के भन्छु भनेदेखि यी सम्बन्धहरू चाहे जुन सुकृत रूपमा जहाँ जहाँ त्यति भएर गए पनि नयाँ ढङ्गले अगाडि बढाउनु पर्छ भन्ने नेपाललाई पनि भएका कुराहरू भइहाले भारतलाई पनि त्यो कुरा चाहिँ महसुस भएको छ त्यस कारणले अहिले जुन चाहिँ एउटा नयाँ ढङ्गको चाहिँ नि मतलब अहिले अहिले जसरी चाहिँ यो किसिमले हाम्रो सम्बन्ध बन्न खोजिराखेको छ यसलाई अझ नयाँ विकास गरेर लानुपर्छ र अब त्यो अवसर पनि तलमाथि त भएकै हो नि तपाईँले सुरुङको कुरा पनि गर्नुभएकै होइन भारतसँग लड्न पनि तयार छ भनेर भन्नुभएकै हो सुन्नुहोस् न त्यो कुरो तपाईँले हाम्रो डकुमेन्ट पढ्नुहोस् सबै कुरा पढ्नुहोस् त्यसपछि पढेको छु पुष्टबहादुर बोगडीजी भारतलाई तपाईँले हेर्ने दृष्टिकोण निकै परिवर्तन भएको छ अहिले विगतमा भन्दा अहिले मेरो पार्टीको यता चाहिँ अहिले भारतमा हुनुहुन्छ उहाँले भारतीय नेताहरूसँग कुराकानी गरिरहनु भएको छ ठिक छ तपाईँको भारत भ्रमण सुखद भएर होस् र तपाईँ त्यहाँ चाहिँ अब सम्बन्ध राम्रो बनाएर आउनेमा तपाईँको भूमिका रहोस् थ्याङ्क यू सो मच पुष्ठबहादुर बोगडीजी हामीलाई समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद उहाँ हुन्थ्यो एकीकृत माओवादी पार्टीका महासचिव पृष्ठबहादुर बोगटी आदि श्रोताहरू पूर्व पञ्चहरूको पार्टी रापपा र राष्ट्रिय जनशक्ति पार्टीको बिचमा एकताको महाधिवेशन हुँदैछ यो एकताको महाधिवेशनमा पार्टीले कुन किसिमको नीति तय गरेको छ त पार्टीले साँच्चीकै हिन्दू राज्यलाई किन छोड्यो र रापपा र राष्ट्रिय जनशक्ति पार्टीको एकताको महाधिवेशन पछि को हुन्छ त पार्टीको अध्यक्ष भन्ने बारेमा हाम्रो बिचमा बाणी बसमा यतिखेर हुनुहुन्छ म ऋषि धमलाको साथमा रापपाका अध्यक्ष पशुपति शमशेन जमरा अध्यक्ष कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टीको एकताको महाधिवेशनको तयारी कहाँ पुग्यो एकदम अगाडि बढेको छ अब हिजो राजनीतिक पत्र पनि तयार भयो अब चाहिँ तिन चार आठमा जेठ तिन चार आठमा गर्ने भनेर सम्पूर्ण तयारी अगाडि बढिरहेको तर पनि महाधिवेशनमा के एजेन्डा लिएर जाने भन्ने बारे त पार्टीमा विवाद छ नि होइन हिजो हिजो प्राय कुरा छिन्यो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 तर पनि अहिलेको स्थितिमा छ नि हिन्दू राज्यको कुरा तपाईँले उठान गर्नुभएको थियो पार्टीमा बस्थे तपाईँको पार्टीमा त्यो किन छोड्नुभयो किन अस्वीकार गर्नुभयो हिन्दू राज्य जन जनजातिका जनजाति पक्षका साथीहरू धेरैजनाले असाध्यै ठुलो अब्जेक्सन यसको बारे गरे है अब पार्टी एकता चाहिँ अरूभन्दा ठुलो ठुलो जस्तो ठहरएर पार्टी एकताकै पक्षमा हामीले चाहिँ छाडिदिउँ तर पनि पार्टी एकताको लागि छ नि रापपा नेपालसँग पनि तपाईँले हात बढाउनु पर्ने होइन र अब त्यो त्यो त्यो बेलामा त्यो बेलामा त्यो पुल त्यही त तरिए होला भनेपछि अहिलेको स्थितिमा रापपा नेपालसँग तपाईँहरूको कुरा मिल्दैन अब किन नमिल्ने भनेर अब चाहिँ अहिले चाहिँ कसरी मिल्छ क्या तपाईँहरू अहिलेको स्थितिमा गणतन्त्रलाई अस्वीकार गर्न सक्नुहुन्न राजतन्त्रलाई स्वीकार्न सकिन्न अनि राजा सहितको प्रजातन्त्र कुरा गर्नुहुन्छ कमल थापा तपाईँ त स्विकार्न सक्नुहुन्छ अहिलेको अहिले राजतन्त्र त गाह्रो छ भनेपछि नेपालमा अहिले राजतन्त्र आउँदैन नेपालमा राजतन्त्र आउँछ आउँदैन आफ्नै ठाउँमा छ कि अब चाहिँ हामी हामी चाहिँ गणतन्त्र गणतन्त्र प्रतिबद्ध छौँ तर पनि अहिलेको स्थितिमा छ नि कमल थापाजीले भनिरहनु भएको छ पशुपति संसद र सूर्यबहादुर थापाले पनि राज संस्थालाई स्वीकार नगरी सुखै छैन भनेर उहाँ भनिरहनु भएको छैन तर पनि पशुपतिजी देशमा राष्ट्रिय सहमति चाहिएको छ एकता चाहिएको छ सहकार्य चाहिएको छ होइन यो चुनावमा छ नि तपाईँहरूले मुलुकलाई निकास दिनको लागि के गर्दै हुनुहुन्छ अब हामीले प्रस्ताव गरेका कुरा के छ भने चाहिँ प्रजातान्त्रिक शक्तिहरू एक गठबन्धन बनाएर अगाडि जाउँ गठबन्धन बनाउन सके सकेदेखि चाहिँ गठबन्धन बनाउन सके खण्डमा चाहिँ संविधान पनि आउँछ स्थिर सरकार पनि बन्छ भनेर भने हौँ तर अब अहिलेसम्म त्यसको होमवर्क र त्यसको अगाडि बढ्न सकेका छैन गठबन्धन जसरी बनाउनु पर्ने हो प्रजातान्त्रिक शक्तिहरूको बिचमा त हुन सकेको छैन अहिले छैन के कारणले हुन सकेको छैन अब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 अब तालमेल सम्भव छ भनेर त फेरि चाहिँ उसले सुशील कोइरालाले पनि भन्नुभएको छैन तपाईँहरू चुनावमा चाहिँ तालमेल गर्नुहुन्छ अब तालमेलको तालमेलको बढी बढी सम्भावना छ भनौँ न होमवर्कि पनि भएको छैन कि यसको यसको विषयमा चाहिँ तर पनि पार्टीमा छलफल त सुरु भएको छ नि त राजनीतिक दलका नेताहरूको बिचमा अब यो तालमेल आदि इत्यादि भन्ने कुरा त बडो डिटेलमा विस्तृतमा हुनुपर्छ नि होइन खालि मोटामोटी बनेर भाषण दिएर मात्रै पुग्दैन त्यसरी चाहिँ गम्भीरतापूर्वक तपाईँहरूले गृह कार्य सुरु गर्नु भएको छैन उस भाइरतापूर्वक तपाईँहरू भाषण मात्रै गर्दै हुनुहुन्छ तालमेलको कुरा मात्रै गर्दै हुनुहुन्छ तर पनि व्यवहारमा उतार्न सक्नु भएको छैन भनेपछि तपाईँहरू अब चुनावमा जसरी सहमतिको कुरा गर्नु भएको कुरा गर्नु नि गठबन्धनको कुरा गर्नु नि यसपटक पनि त्यो सम्भव छैन उस भए सम्भव भइसकेका छैन प्रजातन्त्र शक्तिहरूको बिचमा एकताको चाहिँ हलो कहाँ अड्केको छ त उसो भाइ हलो अड्केको भनेको अहिले अहिलेसम्म नेपाली कङ्ग्रेसकै बिचमा हो नेपाली कङ्ग्रेस गम्भीर रूपमा तपाईँहरूसँग छलफल गर्न तयार छैन उस भए त्यसरी चाहिँ नभनौ त्यसरी त्यसरी चाहिँ नभनौँ हो कि त्यसमा चाहिँ मैले यो मात्रै भने कि गम्भीर छलफल यसको विषय भइसकेका छैन चुनाव चाहिँ हुन्छ तपाईँलाई विश्वास छ मक्सिन चुनाव हुन्छ भन्ने कुरा मलाई त विश्वासै मलाई त विश्वासै छ अहिले चाहिँ कसरी हुन्छ चुनाव म दाजु त्यसको कारण आधार बताइदिनुहोस् अहिले यो चुनाव बिचल्ने भनेर लागेका शक्ति एउटा माओवादी पार्टी हो माओवादी पार्टीलाई चाहिँ सम्बोधन गर्ने गरिकन उनीहरूको मागहरू उनीहरूको समस्याहरू सम्बोधन गर्ने गरिकन सरकार डिल गर्न सके त्यो त्यहाँबाट नि मोहन वैद्य किरणलाई कसरी चुनावमा ल्याउनुहुन्छ उहाँहरूको एजेन्डालाई कसरी सम्बोधन गर्नुहुन्छ दादाज्यू मैले गरेर त होइन नि यो गरेर सरकार सरकारले गर्नु पर्यो तर राजनीतिक दलको नेताहरूको पनि त त्यसमा गम्भीर रूपमा गिरे गरेर अगाडि जाने मनस्थिति बनाउनु पर्यो बन्नु पऱ्यो नि त निश्चित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 उनीहरूले बाधा अड्काउ फुकाउने फुकाउने न्युमा उनीहरूले आफूले एउटा प्रावधान थपेर आफूले आफूलाई नै संवैधानिक बनाएको हो र यो जुन ढङ्गबाट यो कतैपट्टि पनि उत्तर राय नगएको गैर संवैधानिक शक्तिले मन्त्री परिषदको अध्यक्षको काँधमा बन्दुक तेर्सा डङ्की डङ गोली हालिरहेको यो उचित होइन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 तर पनि अहिलेको अवस्थामा हामीले राजनीति गर्दाखेरि सहमतिको कुरा गर्दाखेरि एकताको कुरा गर्दाखेरि संविधान सभाको निर्वाचनको कुरा गर्दाखेरि गर्दा तपाईँको पार्टी छ नि एकताबद्ध भएर चुनावमा जाँदैछ एकीकरण भएर दुवै पार्टी दुवै पार्टी तपाईँले नेतृत्व गरेको रापपा र सूर्यबाद थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीको बिचमा एकता हुँदैछ एकता महाधिवेशन हुँदैछ अब तपाईँको पार्टीको अध्यक्ष को तपाईँ लाग्छ को हुन्छ अध्यक्ष सूर्यबाद थापा के पशुपति संसद होला तपाईँ कसलाई छोड्दै हुनुहुन्छ सूर्यबादीलाई समर्थन गर्दै हुनुहुन्छ अरे होइन सम्भावना त त्यही छ भनेर भन्छ इस यसपटक सूर्यबहादुर थापा तपाईँको पार्टीको एकीकरण पछिको अध्यक्ष अब मैले बारम्बार सूर्यबहादुर बारे गरेका छु भने उहाँले छोडेर मलाई चाहिँ दिइदिनुपर्छ भनेर तपाईँलाई किन दिने सूर्यबहादुर थापाले किन छोड्ने पशुपति संसदलाई अब हाम्रै पार्टी जहाँ मुलुकभरि हेर्दाखेरिमा चाहिँ हाम्रै पार्टीका समर्थन धेरै मात्रामा उहाँको पार्टीको भन्दा ड्रो छ होइन र अब ठन दो छ उसैले चाहिँ अध्यक्ष गर्नु उचित हुन्छ भन्ने मेरो दलिलो हो तर पनि सूर्यबार थापा परिपक्क था नेता हो नि त नेपाली राजनीतिमा ने होइन ने रा? र पर परिपक्क नेता होइन भनेर मैले फेरि पनि दाएको छैन किन तपाईँलाई सूर्यबार थापालाई अध्यक्ष बनाउन आपत्ति यो राप्रपाको सङ्गठन बनाउनु मेरै उद्योग हो है मेरो, मेरो राप्रपाका साथीहरूको उद्योग हो अब राप्रपाले गरेको दुःखको अब त्यसको चाहिँ आर्जन चाहिँ अरूले लिन त्यति उचित हुन्न कि किन हुँदैन तपाईँको अहिलेको अवस्थामा एकीकरण भनेको त छ नै दुवै पक्षलाई चित्त बुझ्नु पर्यो नि त परेन र ठिकै हो तो, तो, तो, अब सहमति भइहाल्छ अन्तमा तपाईँले चिन्ताको विषय हो नि त पार्टी एकीकरण हुँदैछ तर पनि तपाईँहरू बिचमा अध्यक्ष बन्ने बारेमा तीव्र विवाद छ असन्तुष्टि छ दौड छ सहमति हुन्छ अध्यक्षमा झगडा हुने त होइन द्वन्द्व हुने त होइन यसले गर्दाखेरि एकीकरणै भत्ताभङ्गा हुने हो कि हुँदैन हुँदैन हुँदैन उस कहिले खुलासा गर्नुहुन्छ बाढी बसमा आज खुलासा गरिदिनुहोस् न, न। लाखौँ जनताले यो कार्यक्रम सुनिरहेका छन् पशुपति हुँदैन कहिले आउला यो उपयुक्त समय तपाईँ कहिले रहस्य खोल्नुहुन्छ खुलू खुलासा कहिले गर्नुहुन्छ कति दिनपछि खोल्नुहुन्छ दिन अहिले प्रचण्ड भारतमा हुनुहुन्छ मित्र राष्ट्रको भ्रमण गर्दै हुनुहुन्छ भारतको भ्रमण प्रचण्डको यो भारत भ्रमण कस्तो होला अलिक शीर्ष नेताहरूलाई भेटिरहनु भएको छ तपाईँ चाहिँ भनिदिनुहोस् त उहाँ कस्तो होला उहाँको भारत भ्रमण मलाई लाग्छ भारतले उहाँलाई निकै सम्मान दिन्छ प्रचण्डलाई भारतले ठुलो सम्मान दिएको ला छ है त्यो थाहा भएन हो कि तर निकै सम्मान देला जस्तो लाग्छ मलाई अब भर्खर चिनले त्यत्रो सम्मान दिएको छ टक्करमा कम भएको देखाउने प्रति जान्न होला नेपाल भारत सम्बन्ध कस्तो हुनुपर्छ आगामी दिनमा नेपाल भारत सम्बन्ध सुमजुर हुनुपर्दछ परिपक्व हुनुपर्दछ र नेपाली राष्ट्रतालाई पूर्ण सम्मान गर्ने हुनुपर्छ प्रचण्डले परिपक्क कुटनीति प्रदर्शन गर्न सक्नुहोला भारत भ्रमणको बेलामा अब कस्तो गर्नु होला प्रचण्डले भेटवार्ता सुरु गरिसक्नु भएको छ भित्री रूपमाचण्ड र जुन छ नि भारतीय नेताहरूको बिचमा कुराकानी सुरु भएको छ क्या तपाईँ बताइदिनुहोस् न यो भ्रमण सकारात्मक नकारात्मक कतातिर जालात्मक नेपालको आर्थिक विकासमा साझेदारीमा भारतको सहयोग होला चीनसँग मिलेर भारत जान तयार होला त्यो कम सम्भावना देखेँ मैले चाहिँ किनभने अस्ति मात्रै भारतको विदेश मन्त्रीले प्रश्न रूपमा अहिले चाहिँ भनेपछि <पगश्या> भारतमा धेरै सम्मान प्रचण्डले पाउनु भयो होइन प्रस्ताव चाहिँ त्यो त्यसले चाहिँ सकारात्मक रेस्पोन्स पाएन तर पनि त माओवादीसँग किसिएको सम्बन्धलाई सुमधुर बनाउनको लागि सम्बन्ध विस्तार गर्नको लागि त मौका मिल्यो नि मिल्यो भनेपछि भरौँ सफल होस् भने तपाईँको शुभकामना छ मेरो पनि शुभकामना छ थ्याङ्क यू सो मच अध्यक्ष हामीलाई समय दिनु यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद म हुनुहुन्थ्यो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबारा श्रोताहरू तपाईँहरूले दलका नेताहरूको कुरा सुनिहाल्नुभयो अब आज प्रचण्डजीले जुन किसिमको भारतीय उच्च नेतृत्वहरूसँग कुराकानी गर्दै हुनुहुन्छ त्यो कुराकानीपछि उहाँ चाहिँ भोलि नेपाल फर्काउँदै हुनुहुन्छ नेपाल फर्किनु अघि उहाँले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग विशेष वार्ता गर्नुहुनेछ यो वार्ताको अहिले चौत त्रिस जिज्ञासा सहायता छ खास नेपालमा अहिले अन्तरिम चुनावी सरकार बनिसकेपछि प्रचण्डले भारतीय उच्च नेतृत्वसँग कुराकानी गर्नुभएको छ नेपालको राजनीतिक स्थायित्वको बारेमा विकासको बारेमा र संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि जुन किसिमको दलहरूको बिचमा सहमति भएको छ त्यसलाई खालम्यान्डको बारेमा पनि उहाँले सबै उच्च नेतृत्वसँग एउटा दृष्टिकोण विचार र चिन्तन राख्नु भएको छ र भारतीय पक्षले पनि यसलाई सकारात्मक रूपमा लिएका छन् त्यसैले आजको बानी बसबाट म सञ्चालक ऋषि ढङ्ग प्राप्त मित्र नन्दु धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु अस्ति नमस्कार